अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पण समर्पण ढाकाको <coughs> <coughs> चौबन्दी ल्याइदिउँला मलाई चाहिँ मखमली पछौरी ल्याइदिउँला <coughs> त्यो पनि चाहिँ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 पच्चिस वर्षदेखि तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना बनाउनु परेमा पुरानो गर्गहना साफ्टवेयर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवन के चिर परिचित भर पर्दो सुनसादी पसल मनोकामना सुनसादी संपर्क बीरेन्द्रनगर तीन खुरखुरे बजार प्रो पाइटर नीलकुमार लमी छाने शोभा लमी छाने फोन शून्य छप्पन तिरासी दुई सय नब्बे मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सय छत्तीस साथ ही हमी कहाँ पर्वअुसाराला में विशेष छूट गई नमस्कार एवं हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोताभित्रहरूमा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलामा आजको यो श्रृङ्खलालाई मनोकामना सुन चाँदी प्रायोजन गरेको हो जुन वीरेन्द्रनगर तिन खुरुखुरी बजारमा अवस्थित छ जहाँ 25 वर्षदेखि तपाईँको सेवामा रहिआएको छ स्वदेशी तथा विदेशी कारिगरबाट सुनसादीका आकर्षक गरगहना बनाइन्छ रोजाइ अनुसारको गरगहना बनाउनु परेको छ सँगै पुराना गरगहनासँग नयाँ गहना सार्नु परेको छ भने पनि सँगै विभिन्न राशिअनुसारका पत्थरहरू यहाँलाई आवश्यक परेका छन् भने तपाईँले सम्झनै ठाउँ हो मनखामना सुनसाँदी पसल वीरेन्द्रनगर तिन खुरखुरी बजार जसका प्रोपाइटर हुनुहुन्छ कुमार लामी छानी र शोभा लामिछाने अन्य जानकारी तपाईँ आफै पनि लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रियासी दुई सय नब्बे र मोबाइल नम्बर अन्ठानब्बे पचास अडचालिस नौ सय छत्तिसमा तपाईँले फोन गरेर अन्य जानकारी पनि लिन सक्नुहुनेछ यो बीचमा र आजकै श्रृङ्खलामा विभिन्न मिठा मिठा समुद्र लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ तिन बजीसम्मको यो बीचमा रहन सँगै थिए आवाज मा सँगसँगै रमान रमाउनुको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट मित्र राजु अनि आवाजबाट अर्पण समर्पणको सहयात्री मसूर्या रहेको छु तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ र तिनी लोकधोरी आवाजहरूलाई आफ्ना साथीसँग इष्टमित्र आफन्त घर परिवार झनप्रति समर्पण गर्न चाहनुहुन्छ भने फटाफट तपाईँ डायल गर्नुहोला स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर आउनुभयो भने हामी कुराकानी गरिनेछौँ यति बेला टेलिफोन लाइनमा कोही मित्र आइसकेको सङ्केत मिल्दैछ को, मिल को हुनुहुन्छ पहिलो श्रोता मित्र सँगसँगै स्वागत गर्छु हजुर नमस्ते हेलो हेलो कहाँबाट कसको आवाज होला भो? ओ, मिलन जी, आरामै हुनुहुन्छ होइन तिलसिलामा हो मिलनजी के को सिलसिलामा पुग्नुभयो जाँदै हुनुहुन्छ बिचबाट भए पनि हामीलाई सम्झिनु भएको छ यात्रा सफलतासँगै सफल बन्नेछ हाम्रो तर्फबाट कामना मेलन चाहिँ खाजा भइसक्यो अथवा भएको छैन त हाम्रो पनि आज भइसकेको छ मेलन कार्यक्रम आउनु भएको हामी एउटा आवाज बुझाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ अनि त्यसपछि टेक्निसियनमा हुने दादा राजदालाई अनि त्यसपछि लाएर प्रतीक्षा दिदीलाई त्यसपछि विभिन्न यो अर्पण अर्पण होल युनिटलाई अनि त्यसपछि मेरो टिपिङमा बस्नुभएको मम्मी ट्याडी र विभिन्न मेरो रिजन हुनुहुन्छ उहाँलाई फेरि सुन्नु चाहन्छु र यो एकति एकतिस चार छ पाँच मेगा आयो फेरि यो अर्पण समर्पण कार्यक्रम सुनेर बस्नुभएका होल युनिटलाई म सम्झिन चाहन्छु दादा हुन्छ मिलनजी सहभागिताको लागि धन्यवाद कतिको यात्रा गर्दै हुनुहुन्छ ठ्याक्की था, कहाँ पुग्नुभयो राम्रोसँग जानुहोला यात्रा सफल बन्नेछ कामना र सहभागिताको लागि धन्यवाद अहिलेलाई छुट्यौँ नमस्ते मेलन चेपाङको सहभागिता काठमाडौँ जाने क्रममा हुनुहुन्छ धादिङबाट हामीलाई सम्झिनु भएको हो हाल कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ फेरी पनि टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई पनि बोला हाल हजुर नमस्ते कहाँबाट रिजन चेपाङ्गी अलिकति तपाईँको फोनमा केही समस्या देखिएको हो कि जस्तो लागिरहेको छ ठिकै छ खाजा भइसक्यो रिजनको अथवा हामी एकैछिन पछाडि एउटा आवाज बजाउनेछौँ कस कसलाई सुन आउनुहुन्छ अथवा समर्पण गर्नुहुन्छ उहाँलाई म शुभयात्रा गर्न चाहन्छु र रेडियो अर्पण एक सय चार ठुलो पाँच मिन चुनिरहनुभएका सम्पूर्ण दिदीबहिनी दिदीबहिनीहरूलाई रिजन भनेर चिनेर चुन्ने सम्पूर्णलाई भन्छ रिजनजी अन्त्यसम्म हामीसँगै रहेर साथ दिनुहुनेछ सा। पूर्ण रूपमा विश्वास राखौँ र रा अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई छुट्यौँ नमस्ते बाटोमा आउनुभयो भने यो मजेरीमा हामी सँगै भेट गरे जस्तै किन हो आज आज ठीक ठीक खाल राख्नु होला आफ्नो कतातिर हुनुहुन्छ घरमै चैनपुरतिर आउनुहुन्छ खाजा खाने तरि भइसक्यो अथवा भएको छैन त म त भर्खर भर्खर बोरी ल ठिक टाइम मा खाना खानु भएको रहेछ कार्यक्रममा आउनुभएको छ हामी एकैछिन पछाडि एउटा आवाज बजाउँदैछौँ कस कसलाई समर्पण गर्नुहोस् बदन सहभागिताको लागि अन्त्यसम्म सुनिर साथ दिनुहोला बिदा गरी छुटौँ नमस्ती कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोला आजको कार्यक्रमलाई मनोकामना सुनचाँदी पसलले प्रायोजन गरेको हो वीरेन्द्र नगर तिन खरखुरी बसारमा अवस्थित जहाँ सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ र सुनचाँदी सम्बन्धी एकमात्र विश्वासिलो पसल मनोकामना सुनचाँदी पसल यद्यपि एउटा आवाज गन्जिसकेको छ पृष्ठभूमिमा पछिल्लो समयमा बेसाउने सङ्गीत प्रणालीबाट बजारमा आएको आवाज हो दोखियो जिन्दगी जिउनै भयो तिम्रो साथमा सुख छ त मेरो अनि पुगे हामी व्यापारिकर्फ जानेछौ र विश्राम भाइसँगै कुराकानी गर्नको लागि आउने नै हरिबुलाल हिमाल आचार्यको उत्कृष्ट लय तथा शब्द सृजना हो पुमाल आचार्यको सुमदुर स्वरो हो भने विश्वी सङ्गीत प्रालीबाट पछिल्लो समयमा बजारमा आएको नयाँ गीत संग्रह दुखी यो जिन्दगी जिउनी भयो बाधक गीत संग्रहमा समावेश आवाज तपाईँको लागि कार्यक्रममा पहिलो लोक धेरै आवाज सँगसँगै बिसाउँछौ आवासपछि छोटो व्यापारीको विश्रामतर्फ लाग्नेछौँ र विश्रामपछिको भागमा फेरि तपाईँसँग भेट्न आउने नै छौ छाडेर खुसी श्रीमाना पारी बिर्साउँदैछु फात के को चौतारी दुखियो यो जिन्दगी चिउनै भयो बाबा तिम्रो साथमा सुख छ त मेरो साथामा दुखा मिल्छ भने सुख दुखा पढौ आधा आधा श्रीमाना पारी तिम्रो साथमा सुख छ त मेरो साथामा दुःख मिल्छ भने सुख दुःख बाह्र आधा मिल्छ भने सुख दुःख बाह्र आधा भएको भए के मैले चिता बुझाउँथे त्यसैमा दुखी दुखियो जिन्दगी जिउ नै भयो बाबा तिम्रो साथमा सुख छ त मेरो साथमा दुःख मिल्छ भने सुख दुःख पा मैले चिता बुझाउँथेँ त्यसैमा दुखी हो जिन्दगी जिउ नै भयो भा तिम्रो साथमा सुख छ त मेरो साथमा दुखा, मिल्छ भने सुख दुःख पाँ आधा मिल्छ भने सुख दुःख पाँ आधा ढाकाको <laughs> <laughs> चौबन्दीला <laughs> मलाई चाहिँ <दे> <laughs> मखमली पछ्यौरी ल्याइदिऊला <ले> <laughs> त्यो पनि चाहिँ होइन के चाहियो त जे ल्याइदिन्छु भने पनि चाहिँदैन चाहिँ भन्छु मलाई त विन्द्रनगर तिन खुर मनोकामना सुन पसलको राम्रा राम्रा गराइन्छ एसदेखि तपाईँको सेवामा रहे स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना सार्ट फेड तथा खरिद बिक्री गर्नु परेमा अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवन के चिर परिचित भर पर्दो सुनसादी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 ए हजुर पनि त्यसरी गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारी ज्यासलबाट ल्याएको नि कम बाठी बुढी बुढी कसको <laughs> हजुर पनि त्यो पनि भरि राख्नु पर्छ र हो हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादी कागर गहनाहरू सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छा मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने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 अब यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाइ ल ठेकदार साहब मैले त यो घर बनाउनु अघि भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएकै छैन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 तिमी मलाई बिहे मा पल्सर बाइक एकैछिन है मोबाइल प्रणाली छिटै हजार हमारा सेवाहर पल्सर दु सौ सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मज राधिक बिक्री एक सचास सी सी का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहन हो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 घर तथ को सजावट का लागी, एक पटक समझना पड़ने नाम आसिया हमी कहाीर का कारपेट पर्दा पर्दा मेट्रिक्स कभर कभर कभर फोम का कारपेट तथा सिलाउने प शाख कार्यालय मेन रोड नारायणगढ़ बैंक नजीक कुछ बैंक तथा वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल भ्यानिसिंग फैनेसिंग पर्दाइ होम डेकोर कोठा सजाने सपना पूरा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 हो। राष्ट्रीय कुरियर सुविधा संपर्क टावर्स एंड टूर्स रतनगर दुई टाड़ी हांग बजार फोन शून्य छप्पन पांच साठी शून्य मोबाइल अंठानबे चार तिरपन चालीस एक सौ एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र यो कार्यक्रम अर्पण समर्पण गेसिनको छोटो व्यापारिक विश्राम पछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो बाँकी भागमा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सुबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो अनलाइनमा डब्लु रेडियो अर्पण डट कममा लगन गरेर भएको छ आजको श्रृंखलामा सौ समुद्र लुकधोरी आवाजहरू तपाईँको मासमा प्रस्तुत गरिरहेका छौँ सु। सँगै तपाईँसँग कुराकानी गरिरहेका छौँ कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डायल गर्नुहोला आजको कार्यक्रमलाई मनोकामना सुन छादी पसलले प्रायोजन गरेर साथ दिइरहेको छ सा। पच्चिस वर्षदेखि तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कारिगरहरूद्वारा सुनसादीका आकर्षक गर बनाउनु परेमा तपाईँको रोजाइ अनुसारको गहना बनाउनु परेमा पुराना गर नयाँ गहनाहरू सात्नु परेमा अथवा राशि अनुसारका पत्थरहरू यहाँलाई आवश्यक छ भने उहाँले सुनसानी बाँड्ने पर्ने ठाउँ हो सुनचादी समुढी सम्बन्धी सम्पूर्ण कारोबारको लागि एकमात्र विश्वासशिलो पसल मनकामना सुनचाँदी पसल वीरेन्द्रनगर तिन खुरखुरी बजारमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ निल कुमार लामिसानी र शोभा लामिसानी अन्य जानकारी तपाईँ आफै लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो सुना र मोबाइल नम्बर अन्ठानब्बे चार पचास फोन गर्न सक्नुहुनेछ यति बेला कोही मित्र टेलिफोन लाइनमा हुनुहुन्छ हजुर नमस्ते मनकामना शिला यहाँ कार्यक्रममा बजाएर समर्पण गर्न अनि के के भन्छ चैनपुरमा बस्नुहुने एउटा दमन अधिकारी दाईलाई अनि दमनहरू अघि भर्खर कल गर्नु भएको थियो हजुर हजुर हजुर अनि उहाँलाई अनि यहाँको मेरो साथीहरू अनि हेर्दा पनि बस्नुहुने मेरो मम्मी बुवा सबै मलाई चिन्नुहुने सबैलाई विशेष गरी मेरो प्रेमजीको लागि हुन्छ शिलाजी सहभागिताको लागि धन्यवाद अन्त मित्र हुनुहुन्छ के छ यहाँको नयाँ पनि एकदमै ठिक ठिक ठाकै छ यतिकै बसी बसाउने हो खाजा भइसक्यो भएको छैन दीदीवारपूर्ण सविता सवारी चिन्न न हुन्छ सविताजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला फेरि फेरि पनि सम्झिँदै गर्नुहोला अहिलेलाई छुट्यौँ नमस्ते सविता चौधरीको सहभागिता कठारबाट कार्यक्रम अर्पण समर्पणको व्यवसायमा मिलेको थियो तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडीको टेलिफोन नम्बर खुल्ला छ हामी एकजना साथीसँग मात्रै कुराकानी गर्छौँ अन्य साथीहरू टेलिफोन लाइनमा कष्ट नगर्नुहोला भन्न चाहन्छु एकजना साथीसँग कुराकानी गर्छौँ हामी त्यस कार्यक्रमबाट विदा लिनुपर्ने हुँछ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनकामना सुनचाँदी पसल्ली जुन वीरेन्द्रनगर तिन खुरकुरी बजारमा अवस्थित छ जसका प्रोपाइटर हुनुहुन्छ निल कुमार लाम्बिछानी र शोभा लाम्बिछानी प्रविधि कोक्षीबाट मित्र राज अनि आवाजबाट कार्यक्रम प्रस्तुता मसुरी अठकाल संगीत बाईको साथ मिलिरहेको छ सा तिन बजीसम्मको यो बिचमा रहने क्रममा समुद्र लोकधुरी आवाजहरू बजाइरहेका छौँ तपाईँको माझमा सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस कुनै एउटा बाटो रोजेर कोही मित्र टेलिफोन लाइनमा आइसकेको सारा मल्दैछ अन्तिम भाग्यमानी श्रोता हुनुहुन्छ उहाँलाई बोलाइहाल्छु हजुर नमस्ते कार्यक्रममा आउनु भएको छ धेरै कुराकानी गर्ने मन थियो होइन तर बिस्तारै समय छोटिँदैछ हामी अन्त्यमा एउटा अनि मधुजी सहभागिताको लागि धन्यवाद छुट्टी हौ नमस्ते मधुराईको सहभागिता धादिङ नौ बजीबाट हामीलाई सम्झिनु भएको थियो अन्तिम मित्र हुनुहुन्थ्यो र अब पनि टेलिफोन लाइनमा कष्ट नगर्नुहोला तपाईँसँग कुराकानी गर्न सक्दैनौँ कार्यक्रमबाट छुटिएर हुनुपर्ने बेला भइसकेको छ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनोकामना सुन्छु आदि फसल पच्चिस वर्षदेखि तपाईँको सेवामा रहे स्वदेशी तथा वैदेशी कार्यगरबाट तयार गरिएका र गर सुन चाँदी सम्बन्धी कारोबारको लागि एकमात्र विश्वास मनकामना सुन चाँदी फसलमा तपाईँ एकपटक अवश्य पुग्नुहोला विरेन्द्रनगर खरके बजारमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ प्रत्यक्ष रूपमा होस् इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद कार्यक्रम प्रायोजन गर्नुहुने मनकामाना सुन फसलका प्रोपाइडर द्वय नीलकुमार लामिछानी र शोभा लामिछानेलाई जुट्नुहुने साथीहरू मिलन शेपाङ रिजन शेपाङ बदन अधिकारी सिला सविता चौधरी र मधु राईलाई सँगै टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने तपाईँलाई पनि अनि धन्यवाद यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र राजलाई र पृष्ठमा गुन्जिरहेको यो आवाज योगी सम्माल अनि जमुना राणाको आवाजमा सजिएको आवाज पनि होलावाजलाई समय डिजिटल बजारमा लिएर आएको आवाज हो तिम्रै संसार खोज्दा भेटाइन यो आवाज तपाईँको माझमा छार्दै कार्यक्रम अर्पण समर्पणको का आजको यो श्रृंखलाबाट अर्पण समर्पणको सहयात्री मसुरी 000000th <muchas>